धारा सत्र व्यक्तिको अखण्डताको संरक्षण गर्ने अन्य व्यक्तिहरूसह समान आधारमा अपाङ्गता भएको प्रत्येक व्यक्तिलाई शारीरिक र मानसिक अखण्डताको लागि सम्मानको अधिकार छ